जस अन्तर्गत विगतको श्रृंखलादेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ आज अर्थको दोस्रो श्रृंखलाको वाचन हो अंकल यो जैनले होइन गरेको हो मैले झाडीबाट निस्केर जैनको छेउमा छेउमा पनि के पछाडि उभिएर उसको काँधबाट चियाएर सानो स्वरमा भन् हामीले अघिल्लो श्रृंखलामा अर्थको पहिलो श्रृङ्खलाको वाचन यही पुर्याएर रोकेका थियौं साहित्यकार सानु शर्माको उपन्यास अर्थको दोस्रो श्रृङ्खलाको वाचन अब शुरू हुन्छ पृष्ठ पन्ध्रबाट उहाँलाई सोध्नुभयो मैले जयनको पछाडिबाट अगाडि आउँदै बिस्तारै बोले कस्तो नाम हो नाम। यो उहाँले उठेर यताउता टकटक्याउँदै भन्नुभयो मैले त कहिले सुनेको थिइनँ यस्तो नाम, ना। ना। नाम के मतलब हुन्छ यसको के अर्थ लाग्छ अहिलेसम्म त यो नामको कुनै अर्थ छैन भए पनि मलाई थाहा छैन मैले दृढ भने तर एक म यसलाई एउटा अर्थ दिएरै छोड्नेछु म आफै अर्थपूर्ण बनाउनेछु मेरो नामलाई अङ्कलले धुलो टकटक्याउन बिर्सेर मलाई हेर्नुभयो म निडर भावले उहाँको आँखामै हेरिरहेँ अचानक उहाँको अनुहारको भाव परिवर्तन भयो उहाँले अनौठो उत्सुकताले मलाई हेर्दै सोध्नुभयो कति वर्षको भयो अबको आठ महिनापछि तेह्र वर्षको हुन्छु बुबाको नाम के हो अङ्कल अब म यस्तो बदमासी फेरि गर्दिनँ बिन्ती मेरो बाबालाई केही नभन्नुहोला मैले यहाँसम्म पूर्ण स्वरमा भने डर लाग्छ उहाँको प्रश्नको उत्तरमा मैले केवल टाउको मात्र हल्ला डर लाग्छ भने यस्तो खराब काम किन गर्छौ त यति बुद्धिमानी कुरा गर्ने तिमीलाई यो थाहा छैन कि अरूको लागि खाल्डो खन्ने मानिस जीवनमा कहिले सफल हुन सक्दैन भनेर यसपटक म मात्र होइन जैन पनि लज्जित भयौ गल्ती भयो अङ्कल तर अब जियाले यस्तो खराब काम कहिले गर्नेछैन मैले दृढ स्वरमा भने उहाँको ओठमा स्नेहपूर्ण मुस्कान उदायो उहाँले भन्नुभयो विश्वास गरेँ मैले त्यसैले तिमीहरूको यो बदमासीलाई अन्तिम मानेर माफ गरिदिए अब भन बुबाको नाम के हो अब बुबाको नाम के हो कृष्णकान्त पण्डित मैले बिस्तारै भने कृष्णकान्त पण्डित उहाँले याद गर्ने कोसिस गर्दै भन्नुभयो नापी विभागको होइन हुलाकको ए हाम्रो खर्दा साहबको छोरी पो हो तिमी तर तिमी तिम्रो आमालाई त के भयो र मेरो आमालाई म आत्ती मतलब तिमी बिहान निस्केदेखि घर गएको छैनौ म त अङ्कल स्कुलबाट फर्काउँदै गरेको जिया छिटो घर आऊ तिम्रो आमा सायद बिरामी हुनुहुन्छ किनकि अगाडि उहाँको कुरा सुनिरहन म त्यहाँ उभिरहन घरमा हेमा आन्टी हेल्पपोस्टको डाक्टर र अरू वरिपरिका दुई चारजना जम्मा थिए बा झोक्राएर एक छेउमा बसिरहनु भएको थियो मनिषा र मिता सानो मुख लगाएर उहाँको छेउमा उभिएका थिए त्यो भिडमा बाल्यमुखले त मलाई केही भन्नु भएन तर आँखाभरि जुन क्रोध र आक्रोश थियो उहाँको त्यसले मलाई डर होइन आत्मग्लि र अपराधबोध महसुस भयो म हेमा आन्टीको छेउमा गएर उभिएँ कहाँ बेटा दिनभर उहाँले सानो स्वरमा भन्नुभयो यहाँ सावित्रीलाई अचानक डाक्टर भनिरहेछन् कि अरू एक घण्टामा बच्चा भएन भने यहाँबाट लग्नुपर्छ अरे कहीँ ठूलो अस्पतालमा तर अब त रात पर्न पनि पर्न थालिसक्यो मेरो मनले हाहाकार गर्यो आँखा अगाडि बिहान स्कुल जानु अघि देखेको आमाको मलिन अनुहार झुल्कन आयो तर आन्टी बिहान त आमा त मैले काँतर भने बही त बेटा हिजोदेखि अलिअलि दर्द थियो रे तर बेबकुफले महिना पुरा भएको छैन भनी साँचेर अरू त जात सानोतिनो दर्द भनेर नजरअन्दाज गरिदिएछ अब हेरिल्याउ त आन्टी मेरो आमालाई त केही हुँदैन नि मैले डरले कहालिँदै सोधेँ केही हुँदैन बेटा ईश्वर त छन् नि उप आन्टीले भन्न त भन्नुभयो तर उहाँको स्वरमा विश्वासको सर्वदा अभाव थियो मेरो मनले हाहाकार गरियो मैले एक एक गर्दै सबैको अनुहार हेरेँ तर सबैको अनुहारमा निराशा सिवाय केही थिएन आफ्नो मुटुको ढुकढुकी गन्दै भगवान नाम लिँदै एक घण्टा बित्यो अब आमालाई अस्पताल पुर्याउन हेमा आन्टी नै कराउन थाल्नुभयो बोक्ने मान्छेहरू तयार पारिए वा थकित चालले उठ्नुभयो मनिषा र मिता डराउँदै उहाँको दायाँ बायाँ उभिन पुगे तर म उहाँको छेउमा उभिन जान सकिनँ मेरो आँखामा आँसु आउन सकेन म हेमा आन्टीको आडमा आफूलाई लुकाउने प्रयत्न गरिरहेँ मानौं यसरीमा छेकिनाले मेरो आँखा अगाडिको सत्य पनि ओझेल हुनेछ संघारबाट भित्र छिर्न ठिक्क पर्नु भएको अचानक टक्क भयो त्यो स्तब्ध वातावरणमा एउटा शिशुको तीव्र चितकार गुन्जियो त्यहाँ भएका सबैले मानव पटक सास फेर्न सम्झिए यस्तो लाग्यो त्यो शिशु स्वरले जीवनको सन्देश बोकेर ल्याएको थियो डाक्टर अंकल पसिना पुस्तै बाहिर निस्कनुभयो अनि भन्नुभयो अब यो राति विराती वहाँलाई कहीँ लिएर जानु पर्दैन बच्चा राम्रा त्यति राम्रो अवस्थामा त छैन तर पनि साहेब छोरे हो नि बाले उत्सुक स्वरमा सोध्नुभयो डाक्टर अङ्कलले आश्चर्यपूर्वक बालाई हेर्नुभयो तर हेमा आन्टी भने नबोलिरहन सक्नु भएन होइन हौ के बोल्छ यो मानिस मौतको मुखमा पुगेर फर्कीकी स्वास्नीको फिकर नगरेर लड्का र लड्कीको फिकर गर्ने समय हो यो हेमा भाउजूले भनेको एक एकदम ठिक खरदर बाजे डाक्टर अङ्कलले पनि सम्झाउने पारामा भन्नुभयो जन्मेको सन्तान सवलाङ्ग स्वस्थ हुनु नै सबैभन्दा ठूलो कुरा हो तपाईँले त खुसी हुनुपर्ने कि तपाईँकी श्रीमती मृत्युको मुखमा पुगेर फर्कनु भएको छ तर बा खुसी हुन सक्नु भएन उहाँको लागि आमा बाँचेको खुसीभन्दा चौथो पटक पनि छोरी नै जन्मेको दुःख ठुलो भयो सायद मलाई बाको व्यवस्थामा भन्दा पनि आमाको दुर्भाग्यमाथि रुन मन लाग्यो जो मृत्युलाई साक्षात् भेटेर आउनुभएको थियो तर यो फर्किनु उहाँको लागि जीवन थिएन बरु अर्को अर्को पटक मर्ने श्रृङ्खलाको शुरूआत थियो त्यसपछि दिन दिनमा स्कूल जान सकिन आमा उठ्न सक्नुहुन्थेन पालो त्यो भर्खर जन्मिएकी बहिनीलाई छुनुहुन्थेन त्यसैले एमा आन्टीले सिकायत सम्झाए झै मआमा मा र मानी मैले राखेको नामको ख्याल राख्ने कोशिश गर्थे वा आमाको सम्म खोज खबर राख्नुहुन्नथ्यो तर मानीको कुनै अस्तित्व नै थिएन सायद उहाँको आँखामा जयन हर एक दिन मेरे घर में आए स्कूल में पढ़े जी सब मैं बुझाने कोशिश करदे मसग सोधे गृह कार्य करको असले सुनाएर समझाए गए सब कुछ काम करता रटिंथे हेमा है आंटी मैं सराहा मेरे तारेफ करी महल एवटी छोरी एवं अनिश्चित बोझ बाहेक अर कई थी सायद यसबीच सिडिओ अंकल पनि पटक हाम्रो घरैमा आएर आमाको हालखबर सोधेर जानुभयो जुन कि बाको लागि एकदमै ठूलो कुरा थियो कैयौं दिनसम्म उहाँ सिडिओ साहेब घर आएको कुरा चिने जानेका मान्छेहरूलाई सुनाउँदै हिँडिरहनुभयो आमा उठेर भित्र बाहिर गर्न थालेपछि मात्र मैले स्कुल जान शुरू गरेँ स्कूलसँगै हाम्रा बदमासीहरू पनि शुरू भए त्यो दिन श्यामदाईको बारीबाट अम्बा चोरेको खबर मेरो घरसम्म मात्र होइन बाको कानसम्मै पुग्यो घरसम्म मात्र पुग्दा त यदाकदा आमाले ढाकछोप गरिदिनुहुन्थ्यो तर बासम्म पुगेको मेरो बदमासीको खबरले सधैँ प्रहलाई नै लिएर आउँथ्यो मेरा लागि आज पनि घरमा मेरो पर्खाइमा गुम्सिएर बसेको बाको क्रोधदेखि अन्झान मैले साँझमा घर भने आमा भोक लाग्यो तर खाना बनाई रहनु भा कि आमाक छेव में चूलो नजिके बस्तर बाला देखे मि कहीं बोल सकिन अन्हार देखने बितीके मैं विश्वास भो कि आज मेरे पेट खाना बा को पिटाई नहीं भरीने यहां आईज बा स्वर में भन्नभ्य मेरा कदम अढ़न माने का थे तर तही उभिने आंटी थे न्यां बा भागने तेल मरिक चाले अघि बढ़े बाको सामुन् उं दिउँसी स्कूलबाट कहाँ गएको थिइस् बाको प्रश्नको उत्तरमा झुटो बोल्ने साहस नहुदा नहुँदै पनि मैले प्रयत्न गरेर भन्न खोजे बा म त स्कूल खबरदार झुटो बोलिस भने उहाँ जंगिनु भयो तिमीहरूको पेट भर्नलाई नि हामी आफ्नो हाड घोटिरहेका छौं तर कही मुख देखाउन लायक छोड्ने भइनस् तैले आज यो रंगढंग छ पछि गएर के गर्ने होला यसले केटाहरूको संगत चोरी चकारी हे स्वर कुन जन्मको पापको सजाय स्वरूप छोरीको बाहु बनायो मलाई त्यसमाथि यस्ती कुलंगार छोरीको बाउ हुने अभिशाप भन्दा त पेटमा कत्रो आगो दन्केको थियो तेरो जुन घरको भातले निभाउन सकेन र अर्काको घरमा चोर्न पश्चिस वा फेरि जङ्गिनु भयो कसैको घरमा चोर्न गएको थिना बारीबाट दुईवटा अम्बा टिप्नलाई पनि हेर्याएर थुथुन चलेको यसको सावित्री यस्ता कुलंगार छोरी जन्माउनु भन्दा त तेरो कोखै बाँझो भएको भए बरू चित्त बुझाउँथेन बाको बनाईको मर्म मैले आमाको अनुहारमा छल्केको पीडा देखेर नै बुझेँ मेरो मन खिन्न भयो भर्खर छान छोड्नु भएकी आमाको आँखाको आँसुले मेरो मनमा बाप्रति थुप्रै आक्रोश भरिदियो त्यसैले पनि होला मैले सिधै बाको आँखामा हेरेर भनेँ बा तपाईँलाई हामीसँग रिस उटे हामीलाई गाली गर्नुहोस् पिट्नुहोस् तर तर आमालाई केही नभन्नुहोस् बा एक क्षण स्तब्ध भए मलाई हेरिरहनुभयो मानौ उहाँलाई आफ्नो कानमाथि आँखामाथि विश्वास नै लागिरहेको थिएन किनकि मेरो त कहिले उहाँको अनुहारमा हेर्ने हिम्मत पनि हुन्थेन भने आज त म उहाँको आँखामै हेरेर रह बोलिरहेथी उहाँको क्रोधले चरम सीमा नै भेट्यो रिसको आवेगमा उहाँले बोल्ने शब्द नै भेट्नु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 आमा नि के गर्नुभएको आमा कहाँ लिनुभयो मैले बस्ने कोसिस गर्दा गर्दै पनि त्यो अगुल्टो मेरो कुममा ठोकियो हेमा आन्टीले दिनुभएको पुलिस्टरको सर्टले क्षणभरमै त्यो आगो टिप्यो म पीडाले चिच्याएँ आमा मतिर दौडिनुभयो मैले सटको आगो निभाउने प्रयासमा आफ्नो अर्को हात पनि पोलिसकेथेँ तर पुलिस्टरको आगो निम्नु सट्टा त्यो अझै मेरो कुम गर्दन र हातमा टाँसिँदै गइरहेको थियो आमाले छेउको गाग्री टिपेर त्यसमा भएको सबै पानी म माथि खनाइदिनुभयो आगो त निभ्यो तर त्यसको पोलाइ र पीडाले म लगभग बेहोश नै भएँ भए पनि उठेर म छेउ आउनुभयो आमाले अश्रुपूरीत आँखाले उहाँलाई नै हेरेर केवल यति नै भन्नुभयो भगवान्ले अनुहार बचाइदिए नत्र आज चारवटी छोरीलाई जन्म दिएर रुनु परिरहेछ भोलि यसको डढेको अनुहार र फुटेको कर्मको लागि पनि रुनु पर्थ्यो भोलिपल्ट आमा मलाई लिएर हेमा आन्टीकोमा जानुभयो मेरो पोलेको घाउ देखेर उहाँले आत्त्यदै दे सोध्नुभयो हे ईश्वर के भयो अगेनामा लडेर आमाको स्वर अवरुद्ध भए पनि उहाँको झुटले आहत भएर मैले उहाँलाई हेरेँ उहाँले विचलित हुँदै अनुहार झुकाउनु भयो डाक्टरकोमा किन लगेनौ त उहाँले मेरो पोलेको घाउलाई नजिकैबाट हेरेर झनै आत्त्यै भन्नुभयो लड्की घाउमा कपडा र कोइला अझै गढेको छ दर भएको छैन भएको त छ आन्टी तर यहाँभन्दा धेरै मैं आमाला हेरे अटुमा स्पर्श करते उहाँले टाउको त उठाउनु भएन तथापि उहाँका आँखाबाट झरेका आँसुका ढिक्काहरूले जमिन भिजाइरह्यो मेरो उहाँलाई दुखाउने रुवाउने कुनै उद्देश्य थिएन तर सधैँ हामीलाई सत्य बोल्ने शिक्षा दिने मेरी आमाको त्यो झुटले मलाई पनि साँच्चै नै मर्माहत गराएको थियो हेमा आन्टीले हामी दुबैलाई पालै पालो भयो अनि मलाई लक्ष्य गर्दै भन्नुभयो अजीब छ त पनि यसरी जलेर पनि उहाँले अगी बढेर मेरो हात समात्नुभयो अनि आमातिर हेरेर भन्नुभयो सावित्री म यसलाई डाक्टरकोमा लैजान्छु तिमी घर हेरि बस डाक्टर अङ्कलले मेरो घाउ सफा गरेर औषधि दि लगाइदिनुभयो अनि मलाई हेरेर सहानुभूतिपूर्ण स्वरमा भन्नुभयो कसरी लड्न पुग्यो चुलोमा हेरेर हिँड्नु पर्दैन धन अनुहार बचेछ तर पनि यति राम्रो मान्छेको गर्दनमा पोलेको दाग त रहने नै भयो हुन त मैले दिएको औषधिले घाउ मात्र भर्दैन यसले दागलाई पनि हलुका बनाउँछ तर घाउ ठूलो भएकोले उहाँले हेमा आन्टीतिर फर्केर भन्नुभयो बच्ची चाहिँ बहादुर नै हो यत्रो पोल्दा पनि रुनु कराउनु केही छैन जबकि पोलेको घाउको पीडा खप्न ठुला ठुला मान्छेहरूलाई पनि गाह्रो हुन्छ हेमा आन्टी केही बोल्नु भएन केवल सहानुभूतिपूर्ण भावले मलाई हेरिरहनुभयो म हेमाआन्टीलाई उहाँको घर नजिकै छोडेर उकालो लागेँ हेमा आन्टीले कत जान्छोस् भनेर सोधिरहनुभयो तर म केही बोलिनँ थाहा छैन किन मानिसहरूको उपस्थितिमा मेरो आँखामा कहिले आँसु आउँथेन म एक्लैमा रुन्थेँ रुनलाई पनि मलाई एकान्त नै चाहिन्थ्यो अनि त्यो एकान्त ठाउँ थियो माथि सङ्कटा पछाडिको रिसको जहाँबाट बिसले बगर पुलपारी बन्दै गरेको सडक र अरू पनि थुप्रै महक दृश्यहरू देखिन्थे म खिन्न हुँदा प्रायः त्यहीँ गएर घन्ठौँ बस्थेँ त्यहाँ पुगेर म धक फुकाएर रुन्थेँ मलाई सधैँ लाग्थ्यो कि बाले हामीलाई माया गर्नुहुन्थेन तर हिजोको उहाँको व्यवहार देखेर त लाग्यो उहाँलाई दया पनि लाग्दैन थियो हामी किन हामी छोरा भएर जन्मन सकेनौँ त्यसैले हो रुँदा रुँदा मेरो अनुहार सुनियो आँखा सुनिने हो तर मेरो आँसु रोकिएन मलाई थाहा थियो तिमी यहीँ छौ भनेर तर रोइरहेछौ यो थाहा थिएन जैनको स्वर सुनेर मैले आफ्नो आँसु पुसेँ ऊ मेरो छेउमा आएर बस्यो मैले टाउको उठाइनँ निकै बेर ऊ केही नबोली बसिरह्यो अनि म नरुन कोसिस गरिरहेँ अब के सजाय पायो तिमीले आखिरमा उसले बिस्तारै सोध्यो स्यामदाईको बारीमा अम्मा चोरेको मैले नाकको टुप्पोबाट चुइएको आँसु र सिगानलाई सटको बाहुलाले पुस्तै भने त्यस्तो जाबो कुरामा पनि कसैले कसैलाई त्यस्तरी पुलिदिन्छ उसले आश्चर्यपूर्वक भन्यो कसले भन्यो त्यो त म चुलोमा लडेर पो फेरि तिमीलाई कसले भन्यो पोलेको कुरा हेमा आन्टीले म अघिदेखि तिमीलाई खोजिरहेको हेमा आन्टीले डाक्टर कहाँ गएको कुरा गर्नुभएको अनि म म आफै लडेको म त तिमीलाई थाहा छैन जिया झुट बोल्दा तिमी कति बेहेस्ती देखिन्छौ जयन तिम्रो कुरा हेमा आन्टीले त पत्याउनु भएको छैन भने तिमीले कसरी सोच्यौ म पत्याउँछु भनेर म केही बोल्न सकिनँ मेरो आँखाबाट तप्पतप्प तप आँसु चुइरहे त्यति जाबो कुरामा पनि कसरी थाहा छैन तिमी कसरी बसिरहेछौ त्यहाँ म भए त उहिले घर छोडेर भागिसक्थेँ गालीको त कुरै छाड नपिटेको पनि कुनै दिन हुँदैन कहिले के न्यौमा कहिले के न्यौमा अस्ति भर्खर मेरो अघिल्तिर भित्तामा टाउको ठोकाइदिँदाको खत छुटेको छैन निधारबाट अब फेरि होइन किन बसिरह भने तिमी यो सबै सहेर उसले मतिर हेर्दै भन्यो कहाँ जाउँ त ता? मैले टाउको नउठाइकनै भने कहीँ जाऊ तर त्यहाँ नबस मेरो त कहीँ जाने ठाउँ नै छैन त्यसो भए मेरो घरमा आऊ आन्टीले गेटबाट भित्र त पस्न दिनुहुन्न अब घरमा पस्न दिनुहुन्छ नि खुब यसपटक मैले टाउको उठाएर उसको अनुहारमा हेर्दै भने ऊ केही क्षण घुरियो अनि दृढ स्वरमा भन्यो मसँग बिहे गर अनि मेरो दुलाईलाई भित्र पस्न नदिएर सुख म रुधार हुँदै हाँसिदिए धो पनि हुन्छ कि क्या यति सानो भएर पनि यस्तो कुरा गर्ने ठुलो भएपछि त गर्छौ नि उसले भन्यो कि बिहे सँग मले उसको आँखामा हेरेँ अनि दृढ स्वरमा भनिदिएँ गर्छु तल मन्दिरमा कसैले घन्टी बजायो हामी दुवै उठ्यौं जिया कहिले ठूलो हुन्छौ नि हामी उसले मेरो हात समातेर भन्यो म केही बोलिनँ हामी दुवै चुपचाप ओह्रालो झऱ्यौँ जैनले जा दरसँग मेरो हात थामिरह्यो त्यसपछि त जैनको दिनचर्या नै बन्यो घरबाट औषधि ल्याएर मेरो घाउमा लगाइदिने मेरो झोला बोकेर स्कुलसम्म पुर्याइदिने त्यो दिनपछि बा मेरो सामु नै पर्नु भएन या म बाको छेउछाउमा परेन हेमा आन्टी दिनको एकपटक या मलाई आफ्नो घरमा बोलाएर या मेरो घरमा आएर मेरो गाउँ हेरेर औषधि लगाएर छोड्नुहुन्थ्यो हामी प्रायः फुर्सद हुँदा हेमा आन्टीकोमा पुगिहाल्थ्यौँ अनि उहाँ व्यस्त भए सघाउँथ्यौँ नभए उहाँको कुरा सुन्थ्यौँ सुनेर मक्ख पर्थ्यौँ उहाँका कुरा नै त्यस्तै हुन्थे जहिले पनि हामी त्यहाँ गयौँ हामीले दिल बहादुर अंकल र हेमा आन्टीलाई खुसी नै पायौँ उदास र दुखी कहिले भेटेनौ साथै हाँसी खुसी एकअर्कामा मग्न एकपटक त जैनले सोध्यो पनि अंकल, अङ्कल तपाईँ आन्टीसँग झगडा गर्नुहुन्न कहिले म के गरी झगडो गरौँ उसँग जसले म जस्तो अनपढ गभार भन्छन् नि गरिबको लागि पूरा परिवार यस आराम छोडिदिउ उसँग म कसरी भन्छु नि मेरो त सारा संसार सर्वस्व उही उसँग झगडेर बाँच्छु कसरी म दिलबहादुर अङ्कलको जवाफले हेमा आन्टीको आँखामा आँसु आउँथ्यो तर उहाँ अङ्कललाई हपारेजी गरी भन्नुहुन्थ्यो होइन हौ के बात गर्छौ तिमी यी बच्चा बच्चीसँग पनि लाग्दैन कि क्याउ यस्तै एकपटक मैले जिद्दी गरेपछि उहाँ आफ्नो दिलबहादुर अङ्कलको पहिलो भेटको बारेमा सुनाउन राजी हुनुभएको थियो कहावत नै छ नि भाग्यको लेखा भावीले टार्दैन मेरो पनि तकदिरमा दिल नै लेखिदिएको थियो सायद विदाताले त्यसैले त दिल हाम्रो मोहल्लाको बस स्टम्पमा देखिन आयो त्यो बखत म बाह्रको क्षमा पढ्थे जब सुब म स्कूल जान निक्लन्थे तब दिल पनि निक्लन्थ्यो बस स्टम्पमा हाम्रो नजरचार हुन्थ्यो तर हमी बात कर सकतेन थ सद मुस्कुरा मत अनि अभी मजाएर टाउ को पते पतें चलेन कति बेला हमीं एक अर् पसंद अनि दिल दियं इसे गरी बहुत दिन बीतो तो दिन पता नई कसरी दिल्ली हिम्मत करें ईशारा मेरे नाम सो्यो हमी दुवे बस स्टप में उ जो म केवल मुस्कुराई दिए तर बाद बस चढ़ना लग्दा मैं आपको कपी ती गिराइद बस बा मैं देखे दिल्ली तो कपी टिप्यो अर्क दिन फिर बस स्टी रहता उसके मेरे कपी मै वापस दी तरही बोलेन मैं कपी खोले हेरे तैं कागज में थोड़ा सा अबीर थी तो बेला तो मेरे समझ केही कही आए तर स्कूल घर वापस आएस मेरो समझ में आयो कि थियो, भोलिपल्टि हमारे स्कूल में होली को छुट्टी थियो। भोलिभरि हामीले एकअर्कालाई हेर्न पाएनौँ भोलिपछि स्कुल जाँदा मैले कैयौँ उसला दिन उसलाई देखिनँ हाम्रो परीक्षाभन्दा दुई दिन अघि उसलाई बस स्टपमा देखेर मैले आफूलाई रोक्न सकिनँ सिधै गएर सोधेँ कहाँ थियो यतिका दिन मलाई आफ्नो सामु देखेर ऊ हटबट आयो अनि अकमकाउँदै भन्यो घर घर गएको थिएँ वाइफलाई भेट्न मैले सोधेँ मेरो साथी भएको छैन उसले भन्यो तो भाग बात हमी सक मैं उंगुप्रेरा सोन मन थोड़ी तर मत मेरे भाई डर थो कि उ नदे लिउं तेरी पर्याय मर्दसंग बात करा भाई तैंको दाता थी बाकी चार कम थे मनीह को एक्लौती बहनी थी उन् मेरे लिए जे भी तैयार रहते थे तर मेर त सावधानी बावजूद एक दिन उन्नी दिल बात कर देखी लिए आन्टी एकछिण चुप लाग्नुभयो तर मैले उत्सुकतापूर्वक सोधिहालेँ अनि अनि नि आन्टी अनि के भयो उहाँले उदासरमा भन्न सुरु गर्नुभयो त्यसपछि मैले दिललाई कहिले फेरि बस स्टपमा देखिनँ मेरो परिचय सकियो मेरा बडा भाइहरू मेरो बिहेको तयारी गर्न थालेँ तर म राजी नै भइनँ म दिललाई खोज्न चाहन्थेँ तर तबसम्म मलाई त उसको नाम पनि पत्ता थिएन उसको ड्रेस देखेर मलाई लागेको थियो कि म कि ऊ कहीँ आर्मी पल्टनमा थियो तर कहाँ मलाई पत्ता थिएन मैले बिहे नगर्ने जित पकडेपछि एक दिन मेरो बडा भाइले मलाई अकेलामा बोलाएर भन्यो हेमा अहिलेसम्म त हामीले सालेको हातै पर तोडेर छोडेका छौं तर यदि तैँले यो रिस्ता कबुल गरिनस् भने गएर अस्पतालमै सालेको गर्दनमा चाको उतारेर आउँछौ अब भुइँसला तेरो हातमा छ म खुब डराएँ दिल्ललाई केही नगर्ने शर्तमा मैले त्यो कबुल गरेँ त्यसपछि म बिहे गरेर देहरादुन गाएँ तर मेरो भाग्यमा अरूको साथ छँदै थिएन त्यसैले साथीको तिनै महिनामा मेरो पतिको एउटा एक्सिडेन्टमा मौत भयो उसको परिवारले मलाई त्यसको जिम्मेवार मानेर घरबाट निकालिदिए म फेरि नैनीताल वापस आए, मेरा बडा भाइहरू मेरो ख्याल त राख्थे तर मेरो मन कहीँ लाग्थेन दुई साल यसै गरी बित्यो अचानकै एक दिन मैले फेरि दिललाई त्यहीँ बसे स्टपमा देखेँ म खुब डराएँ मैले गएर उसलाई भने तिमी फेरि किन यहाँ आयो तर उसले मेरो बातै नसुनी उदा स्वरमा भन्यो अब के गर्छन् यिनीहरूले पहिर गयो जागिर गयो अब के बाँकी छ ज्यान मात्रै त हो लिन सक्छन् भने लिउन् अहिले पनि जीवित कहाँ छु र तिम्रो पैर तिम्रो दाईहरूले यसरी टुक्रा टुक्रा बनाएकी डाक्टरहरूले काटेर नफ्याकी सुखै पाएनन् त्यो वखत मलाई उसैको बहुतै माया लाग्यो मैले उसँग अकिलैमा भेट्न अनुरोध गरेँ बादमा भेटेर उसले थुप्रै कुरा सुनायो भन्यो उसको नाम दिलबहादुर हो उसको घर नेपालमा छ अनि आखिरी बाद ऊ मलाई माया गर्छ मैले भने म बेपा म विधवासँग तिमी किन बाँधिन्छौ तर उसले कहाँ पर्वाह थियो भन्यो म एउटा मात्रै पैर भएको विदेशी बेरोजगार अनपढमाथि भरोसा गर्न सक्छु भने तिम्रो बेवा हुनुले मलाई केही फरक पर्दैन फैसला मेरो भएर केही हुँदैन भेमा फैसला तिम्रो हुनुपर्छ म तिम्रो लागि सधैँ दुःख गर्न तयार छु बस तिमी कबुल गर मलाई म तिम्रो फैसला मेरो हकको तिम्रो फैसलाको लागि एउटा मात्रै खुट्टाले जमिन टेकेर अरू पनि कैयौँ वर्ष यही हो बस कुरिरहन सक्छु त्यस वकत मैले अगाड़ी पछाडि केही देखिनँ दिल बाहेक त्यही बखत मैले उसले आफ्नो फैसला सुनाइदिएँ ऊ मलाई लिएर काठमाडौँ पुग्यो त्यही सेतो साडीमै दिल्लीले मेरो माघ भरिदियो त्यो दिन अनि आजको दिन दिल्ली मलाई कुनै चीजको कमी महसुस हुन दिएन उसको माया उसको विश्वास मलाई त यहीँ महसुस हुन्छ सधैँ कि म महारानी हुँ उसको दिलको उसको दरबारको दुईवटा सन्तानको आमा बन्ने सौभाग्य पनि उसले नै दियो मलाई नै नै त्यो सन्तान त के पति सुख के। म आज कन विधवा आश्रम में हे साय याबीर को भात बांसा उन्नीन को चाकरी गेकी यो मेरे दिलसंग म कसरी झगड़न सकु आंटी चुप लग् वहां को आंखा में मई मेरे अैन को आंखा में आंसू कसले गर्छ कसले यति धेरै माया त्यत्रो लामो प्रतीक्षा म बिस्तारै बढबडाए म गर्छु जैनले बिस्तारै तर दृढ स्वरूमा भन्यो के बोल्यो आन्टीले सोध्नुभयो केही होइन आन्टी यो पागल जे पनि बोल्छ मैले भने यस्तै पागलको प्रलाप भरोसाको काबिल हुन्छ जियाचेल किनकि सत्यहरूमा आफ्नोभन्दा आफ्ना वरिपरिकाहरूको बढी प्रवाह हुन्छ अनि जसले दायाँ बायाँको प्रवाह गर्छ उसले तिम्रो प्रवाह गर्न सक्दैनन् लगातार तिन दिनसम्म जैनलाई स्कुलमा नदेखेपछि मैले मन थाम्न सकिनँ उसको घर जाने आँट त थिएन किनकि पहिले पटक जैनले मलाई उसको घर लिएर जादा जैनकी आमाले मलाई भित्र पस्न दिन त के जैनलाई नि त्यही ढोकैमा थप्पड लगाउँदै भन्नुभएको थियो सङ्गत पनि छानेरै गरेको रहेछ त्यही भएर पो गधाको जस्तो मती भएको अर्काको बारीधारी चहारेर होटलको भाँडा माझेर पेट पाल्नेहरूको सङ्गत गर्दै हिँडेपछि कहाँ मती सप्रन्छ चोर पर्ने विचार छ कि क्या हो खबरदार आइन्दा यिनीहरूसँग देखेँ भने घर यार पिछरा जैन दयनी अनुहार मतिर फर्काएर आमासँग भित्र तानिएको थियो अनि उसकी आमाले ढ्याङ ढोका बन्द गर्नुभएको थियो त्यो दिन त्यस दिनपछि मलाई फेरि कहिले उसको घर तके के घरको वरिपरि पर्न पनि डर लाग्दथ्यो तर ते दिन कोर्क थी तीन दिन देखि जैन अत्तो को अत्तोपत्तोन म हिम्मत बटुलेर उन्नीको क्वाटर में पगे निके बताउता तर सानो मानो कत नदेखे मैं अगि बढ़े ढोका ढकडग्याए निके बन जवाफ आएन अत मैं फिर ढोका ढकडका हाथ बनाएं तर मैं ढोका ढकडका भाव पैलें जैन के आमा ढोका खोलभ ढोका में देखे मेरे सातो उड़ो मही बोलना सकें उतृष्ट मुख खुमच कठोर स्वर में के चाहिए आंटी जैन जैन तिन दिनदेखि स्कुल आएन त्यसैले आन्टी छैन जयन छैन जहाँ भाग यहाँबाट उहाँले ढोका बन्द गर्नुभयो तर म त्यहाँबाट भाग्न सकिनँ पुरा दिन म जैनकै घरको वरिपरि घुमिरहेँ तर अङ्कल जैन या जितलाई मैले देख्न सकिनँ साँझमा डाक्टर अङ्कलभित्र पस्नुभयो म तीव्र उत्कण्ठा बोकेर त्यहीँ घुमिरहेँ अब साँझ पर्न थालिसकेको थालिसकेकोले फाटोफुट्ट बत्ती बल्न थालिसकेका थिए जाड़को समय भएकोले मेरो हात खुट्टा जम्न थालिसकेथे तर फेरि पनि घर जाने मन थिएन मेरो यसपटक ढोका खोलेर डाक्टर अंकल अङ्कलसँगै जित बाहिर निस्कियो डाक्टर अङ्कललाई बिदा गरेर भित्र जाँदै गरेको जितलाई मैले नबोलाइरहनु सकिनँ जित उसले पहिले फर्केर मतिर हेऱ्यो अनि चिन्तित भावले ढोकातिर हेर्दै मलाई नजिक आउन इसारा इस गर्यो म हिचकिचाउँदै अघि बढेँ तिमी किन यहाँ आएको उसले सोध्यो जित तिन दिन भयो जैन स्कुल नै आएन त्यसैले उसलाई उसलाई ठिक त छ मैले कम्पित स्वरमा सोधेँ थाहा छैन मेरो स्वरमा जाडोको चिसोको कम्पन थियो वा भावनाको त्यसबेला मैले बुझ्न सकिनँ जितले माया लाग्दो गरी मलाई हेऱ्यो अनि सहानुभूतिपूर्ण स्वरमा भन्यो किन यहाँ बसिरहेको जिया यो जाडोमा घर नगएर तर तर जित तिमी यहाँ बसेर मात्रै त उसलाई ठिक हुँदैन के भएको छ जैनलाई मैले आत्ति सोधेँ खोइ कुन नै के भएको हो जोरेले निस्लुट भएर सुतिरहेछ हो सभास केही छैन डाक्टर अङ्कलको कुनै औषधिले छुँदैन डाक्टर अङ्कल त अब उसलाई काठमाडौँ लाग्ने सल्लाह दिनुभएको छ अब भोलि पनि ज्वरो ओरिएन सायद बुबाले काठमाडौँ लिएर जानुहुनेछ अगाडि सुन्न म त्यहाँ बसिरहेन ऋतु लिएर म घर फर्केँ खाना खान त्यसै मन थिएन झन् भएको गाली र पिटाइले मेरो मन भरियो त्यो रात रातमा खाली मन ऋतु पेट अनि चोटिलो शरीर लिएर त्यतिकै सुतेँ म बिउ जाँदा थाहा छैन त्यो रातको कुन प्रहर थियो म उठेँ अनि कसैलाई नसुधी बाहिर निस्केँ त्यो जाडो यहाँ केवल एउटा ओन्ने बेरेर खाली खुट्टा म मा, मनोकाङ्क्षा माईको मन्दिरतिर लागे यो योभन्दा पहिले म त्यहाँ कहिले गएको थिइनँ केवल सुन्थेँ कि, सुन कि माईको द्वार सुन गरेर साँचो मनले केही माग्यो भने त्यो पूरा हुन्छ तर त्यहाँ पुग्न सजिलो थिएन जङ्गलको बाटो ठाडो उकालो त्यसमाथि आदमखोर भागको डर प्रचलित थियो कि त्यो बाघ साधारण बाघ थिएन माईको वाहन थियो जसले पापीहरूलाई मन्दिरसम्म पुग्न दिन्थेन यहीँ अन्धविश्वासमा थुप्रै मानिसहरूले आफ्नो ज्यान गुमाइसकेथे कतिपटक सरकारको तर्फबाट बाघ मार्ने कोसिस भए पनि मारिएको थिएन तर गाउँलेहरू त्यो कोसिस सफल हुन नदिन तत्पर रहन्थे सधैँ निकै कम मानिसहरू यस्ता थिए जो मनोकाङ्क्षा माईको दर्शन गरेर जिउँदै फर्केका थिए अब त स्थिति यस्तो थियो कि मानिसहरू रानी खर्क वा ओरपरकै डाँडाबाट माईको आराधना प्रार्थना गर्थे हात जोड्थे तर त्यो घनघोड जंगल छिचोलेर त्यो उकालो काटेर मन्दिरसम्म पुग्ने हिम्मत कसैले गर्दैनथे म कहीँ बसिनँ कहीँ सुस्ताइन के ओह्रालो के उकालो के तेर्छु म केवल अन्धाधुन्दा दौडिरहेँ पसिनाले निर्थुक्क भिजेर रा, हल्लिरहेको मुटु छाती फोडेर बाहिर निस्कन्छ जस्तो हुँदा पनि म दौडि घाम ढल्क सके मत्र मा, मंदिर में पुग्न सफल भंदिर के थी मनौ स्वर्ग थी, थी। डाँडाको थाप्लोमा अवस्थित त्यो विशाल मन्दिरको प्रभाव नै अर्कै थियो त्यहाँबाट रानी खर्क जस्ता थुप्रै गाउँहरू मात्र होइन भारतको सीमावर्ती समतल सहर पनि देखिन्थ्यो नाला पहाड र समतल जमिनहरूभन्दा धेरै माथि अवस्थित त्यो मन्दिर कुनै राजाको शिरमा अवस्थित सृपे जस्तै महसुस हुन्थ्यो मैले वरिपरिबाट फुलपाती खोजेर माईलाई चढाएँ अनि माईको अगाडि घुँडा टेकेर आँखा बन्द गरेर हात जोडेर हृदयदेखि भने हे भगवती हे जगत जननी मेरो लागि ठिक गरिदेऊ मेरो उपाहेक अर्को कोही साथी छैन मलाई थाहा थिएन प्रार्थना कसरी गरिन्थ्यो वरदान कसरी मागिन्थ्यो तर मलाई यति था थियो कि मेरो माईप्रतिको आस्था झुटो थिएन थाहा छैन कसले कुन जमानामा चढाएको नरिवोल र फुल प्रश्वास स्वरूप लिएर म ओह्रालो छ नि त निकै छिपिएपछि म जैनको घर अगाडि थिएँ त्यसबेला ढोका ढकढेका मेरो आटको कुरा थिएन तथापि प्रश्चाद जैन समस्या पुर्याउन जरुरी पनि थियो त्यसैले मैले अगी बढेर ढोका ढकढेकाएँ अनि प्रार्थना गरिरहेँ कि ढोका अङ्कल या जैनले तर निकै अबेर गरेर ढोका आन्टीले नै खोल्नुभयो अनि ढोकामा मलाई देखेर क्रोधित हुँदै भन्नुभयो त यो राति तेरो हिम्मत कसरी भयो आन्टी मैले खबरदार म तेरो आन्टी काकी होइन भागियाबाट उहाँले ढोका बन्द गर्नुभयो भोक प्यास र थोकाइले लखतरान मैले आँखा नै देखिनँ मैले ढोका फेरि डक्टेका निकै बेर एकहोरो ढोका ढक्टेकै रहेपछि उहाँले ढोका खोलेर उग्र स्वरमा भन्नुभयो तँ सोझो मुखले भनेको टेढिदिनुहोस् अब फेरि ढोका ढग्रेकाइस् भने पुलिस बोलाएर थुन्नलाई दिन्छु उहाँले पुनः ढोका बन्द गर्नुभयो मेरो आँखामा लाचारीको आँसु आयो तर मैले फेरि ढोका ढग्रिकाउने हिम्मत गर्न सकिनँ त्यसपछि म निकै बेर घर वरिपरि घुमिरहेँ माथि एउटा झ्यालको कापबाट उज्यालोले बाहिर चियाइरहेको थियो मैले त्यो झ्यालसम्म पुग्ने अठोट गरेँ नजिकैको अम्बाको रुखको एउटा हाँगामा झ्यालसम्म त पुगिरहेथ्यो तर त्यो त्यति मोटो थिएन जे त होला भन्दै म रुख चढेँ हिंजसे चीस मेरा हाथ मुस्किले सामने सकें स्थिति में झ्याल मैं तो हांगा में लगभग झुंडिंद झालसम कोशिश करते बिस्तार बोलाएं निके बेर अथक प्रयत्न जब मेरा सारा हिम्मत चुकी सके थे जब मेरा हाथ खुट्टा सात छोड़ना लगी सकता तब झ्याल खोले अंकल झाल में देखि म अंकल, म मा जिया मैले बिस्तारै भने जिया उहाँले आँखा जति जति मलाई हेर्नुभयो अनि अप्रसन्न स्वरमा भन्नुभयो यो आधार रातमा घर नगरे के गरिरहेछौ तिमी यहाँ के गरौ त अंकल, आन्टीले भित्र आउनै दिनु भएन अनि म जयलाई नभेटी कसरी जान सक्छु यो पनि कुनै तरिका हो उहाँले उस्तै अप्रिय स्वरमा भन्नुभयो यो पनि कुनै समय हो भोलि अङ्कल माईको प्रसाद जैनलाई आजै दिनुपर्ने थियो त्यसैले माईको प्रसाद कुन माईको प्रसाद मनोकांक्षा माईको प्रसाद मनोकांक्षा माईको प्रसाद उहाँ अल्लमल्ल पर्नुभयो कसले ल्यायो को पुग्न सफल भयो त्यो विकट म अङ्कल मैले ल्याएँ जिया यसपटक बोल्दा उहाँको स्वर थर्थ थर आयो तिमी कसरी पुग्यौ कति बेला पुग्यौ त त्यहाँ थाहा छैन अङ्कल भन्जाम पुग्दा जिसमिसे उज्यालो भएको थियो जिया उहाँ छक्क पर्नुभयो यहाँबाट भन्ज्याङसम्म पुग्ने तिन चार घन्टा लाग्छ म दौडी दौडी गए, त्यसैले चाँडै पुगेँ तर अंकल, अब त पुगेर फर्केर पनि आइसकेँ मैले जैनको लागि प्रसाद ल्याएको छु म हात जोड्न सक्दिनँ तपाईँ मेरो घाँटीमा झुन्डिएको यो पोको झिक्नुहोस् जैनलाई प्रसाद लगाइदिनुहोस् मलाई विश्वास छ जैन भोलि नै ठिक हुनेछ अङ्कलले मेरो घाँटीबाट प्रसादको पोको जिक्नुभयो त्यसबेला उहाँको अनुहारको भाव त मैले देखिनँ तर जब उहाँले मलाई तिम्रो विश्वासमाथि विश्वास त जिया भन्नुभयो मैले महसुस गरे उहाँको स्वर अवरुद्ध थियो त्यसपछि अङ्कलले मलाई भित्र पस्ने आग्रह गर्नुभयो तर मैले मानिन म हिम्मत पटुलेर रुखबाट उर्लिएँ मेरा दुवै हात रक्तामै थिए तर मलाई कुनै अफसोस थिएन मेरा खुट्टाहरू सुनिएर लगभग टेकिन छोडिसकेथे तर मलाई कुनै पीडा महसुस भइरहेको थिएन बरु म त सन्तुष्ट थिएँ कि अब जैन ठिक घर पुग्दा बाघहरूमा हुनुहुन्थेन उहाँ मलाई खोज्न निस्किसक्नु भएको थियो म आमाको कचकच र गाली सुन्दै हातखुट्टा धोएर दुई गाँस टिपेर बुढो लडे चाहिँ ओछिनमा पल्ट नै बित्तिकै निधाएँ या बेहोस भए म आफैले थाहा पाए थाहा छैन त्यो मेरो विश्वासको कमाल थियो या मनोकांक्षा माईको प्रसादमै त्यो शक्ति थियो भोलिपल्टदेखि साँच्चै नै जयनको ज्वरो लियो श्रोता यतिसम्म हामीले वाचुन गरेको उपन्यास साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन थियो अर्थको दोस्रो श्रृंखलाको वाचन आजलाई आगामी हप्ता कार्यक्रम यस वर्षमा साहित्यकार सानु शर्माको उपन्यास अर्थको तेस्रो श्रृङ्खलाको वाचन लिएर उपस्थित हुनेछौ